एक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला तपाईँले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहर्च र यो कार्यक्रम मेरो रचना भित्रभित्रै धोका दिने बफादारलाई देखेको छु भित्रभित्रै धोका दिने बफादारलाई देखेको छु बगलीमा छोरा बोक्ने सदाचारलाई देखेको छु सिर्जनालाई चोरी गर्दै राखेका छन् नाम आफ्नै सिर्जनालाई चोरी गर्दै राखेका छन् नाम आफ्नै यस्ता जाली छन्द बेसी भेसी गजलकारलाई देखेको छु बगलीमा छोरा बोक्ने सदाचारलाई देखेको छु फुर्तिला र रसिला सम्पन्न झैँ लाग्छन् सधैँ फुर्तिला रसिला सम्पन्न झैँ लाग्छ सधैँ हृदयका हरे कङ्गाल नाङ्गेटेलाई देखेको छु भित्रभित्रै धोक्का दिने बफादारलाई देखेको छु कुबी चारले छन् लाज शरम बिर्सिएर कुबी चारले छन् लाज शरम बिर्सिएर कुलमै आगो लगाउने कुलाङ्गारलाई देखेको छु मनै दुखाए फटाईले ढाक्न खोज्यो जताततै मनै दुखाए फटाइले ढाक्न खोज्यो जताततै षडन्तले भरिएको व्यवहारलाई देखेको छु बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु भित्रभित्रै धोका दिने बफादारलाई देखेको छु बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र दर्पण पारीका मित्र राजसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सिर्जनाको साझा फुलबारी कार्यक्रम मेरो रचना हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि हामी आउने गर्छौँ र यो बसाइँमा रहेर हामी तपाईँकै सिर्जनहरूलाई तपाईँकै ती साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ र पनि तपाईँका ती सिर्जनहरू मेरा पोल्टाभरि छन् तपाईँक सिर्जनाहरूले आज पनि ठाउँ पाउनेछन् उबरसाइमा रहेर तपाईँको ती सिर्जनाहरू फुल्नेछन् आज पनि र कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई जोडेँ भित्रभित्रै धोका दिने बफादारलाई देखेको छु बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु सिर्जनालाई चोरी गर्दै राखेका छन् नामा आफ्ने यस्ता जाली छादा बेसी गजलकारलाई देखेको छु बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु कोमल भट्ट पुरानो नैकअप काठमाडौँ हाल न्युयोर्क अमेरिकामा हुनुहुन्छ उहाँ मा इन्टरनेटमा सुन्नुहुँदो रहेछ कार्यक्रम निकै मिठो लाग्छ भन्नुभएको छ धेरै आभारी हुन्छु तपाईँप्रति तपाईँले मलाई इन्टरनेटमा रेडियोमा चाहे तपाईँको त्यो मोबाइल सेटमा जहाँ जस्तो अवस्थामा रहे पनि कार्यक्रम मेरो रचनालाई सुनिदिनुहुन्छ र उहाँप्रति आभारी रहे कमाल भट्टजीप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइँमा रहेर रहे मैले पढ्न पाइराखौँ तपाईँका ती सिर्जनाहरूले सधैँभरि यो ठाउँमा यो भूमिमा यो माटोमा यो नेपाली माटोमा नेपाली परिवेशमा तपाईँका ती सिर्जनाहरू फुल्दै जानेछन् तपाईँको त्यो सिर्जनाको लहरहरूले ठाउँ पाउँदै जानेछन् कार्यक्रम मेरो रचनाको यो बसाइमा र भित्र भित्रभित्रै धोका दिएका कुराहरू बफदार देखिएका देख दे कुराहरू बगलीमा छोरा बगेर हिँडेका ती सदाचारलाई देखेका कुराहरू आज धेरै सिर्जनाहरू चोरी हुने गर्दछन् ती चोरी भएका सिर्जनाहरूमा आफ्नै नाम लेखेका कुराहरू र यस्ता लाई एस्ता जाली गजलकारहरूलाई देखेको देखे, छु भन्दै हुनुहुन्थ्यो कोमल भट्ट तपाईँलाई धेरै धेरै धन्यवाद टाढादेखि मेल गरेर पठाइदिनुभयो आरजे देपेन्द्र वान टू थ्री एट लागि तपाईँलाई धेरै धेरै धन्यवाद र प्रिय मित्र कार्यक्रम मेरो रचनामा हामी तपाईँकै सिर्जनहरू वाचन गर्ने गर्छौँ र कार्यक्रममा रहेर तपाईँको ती सिर्जनाहरूलाई आज पनि म स्थान दिने नै छु कार्यक्रमको सुरुवातमा भने तपाईँ सबै सबैको लागि यो माया हराएको सहर हो यहाँ दिल चोरिन्छन् दिनै र दिल चोरेर फरार हुन्छन् मानिसहरू तपाईँको पनि दिल चोरेको हुनसक्छ त्यसैले प्रिय मित्र यो मिठो आवाज तपाईँको लागि माई को सह हो प्रिय बदनाम होदनाम हो यहाँ मू यो स्वाथी नगर हो प्रिया यो माया हराय को सहर हो प्रिया कति प्रहर जागे बितेमेरा कति प्रहर जागे बितेमेरा कति रुमस बितेमेरा धे धन कमाने आशा धर धन कमाने आशा कह घुमे बितेमेरा कति रुमस बितेमेरा पानी सर धीरे आंसू बगाए मैं पानी सर धीरे आंसू बगाए मैं कति जारह पीएर बितेमेरा कह घुमस बितेमेरा कल्पना आऊद ती मीठा सपना कल्पना आी मीठा सपना कति लहर भूले रिते मेरा कति रह गुमस बितेमेरा कति प्रहर जागेर बीते मेरा कति रस रह गुमस मेरा प्रिय मित्र वास्तवमै यो माया हराएको सहर हो प्रिय जहाँ माया हराइन्छ जहाँ मायाको किनवेश हुन थाल्छ अनि दिनडहाडै मायाको चोरी हुन थालेका कुराहरू गीतमा हुँदैथ्यो गीत, गीत सँगसँगै मैले एउटा गजललाई वाचन गरे यो प्रहरमा रहेर उत्थान गरेँ सोनम गलेजीको रचनालाई उहाँले दामन मकवानपुरदेखि लेखी पठाउनु भएको रचना हो हाल उहाँ मलेसियामा बस्नुहुँदो रहेछ उहाँले पनि यो रचनालाई मेल गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु सोनम गोलीप्रति पनि आभारी रहे प्रिय मित्र यो पसाइमा रहेर हामी तपाईँकै ती रचनाहरूलाई वाचन गर्ने काम गर्छौँ तपाईँका ती रचनाहरूलाई हामी स्थान दिने गर्छौँ त्यसै अब ढिलो नगरीकन ती रचनाहरूलाई चाहिँ अगाडि जोड्न चाहन्छु वीरेन्द्रनगर नौ रसौलीदेखि पठाउनु भएको एउटा मुक्त जसलाई लेख्नु भएको हो शिवगिरिजीले उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु शिर हल्लाउँदै आज सहमतमा कुरो भो शिर हल्दाउँदै आज सहमतमा कुरा भो चम्कित चकित हुँदै सारा जगतमा कुरा भो शिर हल्दाउँदै आज सहमतमा कुरा भो चकित हुँदै सारा जमातमा कुरा भो लेख्दै पत्रमा हजुरकै हुँ ढुक्क हुनु भन्छे लेख्दै पत्र म हजुरकै हुँ ढुक्का हुनु भन्छे दुर्गम क्षेत्र मायाको बस्ते खत्तम कुरो भयो चकित हुँदै सारा जगतमा कुरा भो शिर हल्लाउँदै आज सहमतमा कुरा भो चकित भो सारा जमातमा कुरा भो जमातमा कुरा भएका कुराहरू निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि शिवगिरीजीप्रति पनि आभारी रहेँ हाल उहाँ मलेसियामा बस्नुहुँदो रहेछ उहाँले पनि यो रचनालाई मेल गरेर पठाउनु भएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु शिवगिरीजीप्रति पनि आभारी रहेँ आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना तपाईँको पढ्न पाइराखौँ मैले र त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा धनबहादुर प्रजाजीले कोराको एक सुर्खन्डी चितवनदेखि पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु तिम्रै मनको मझेरीमा बसौँ बसौँ लाग्यो तिम्रै मनको मझेरीमा बसौँ बसौँ मन लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ मन लाग्यो तिमीलाई नै आफ्नो अँगालोमा कसौँ कसौँ मन लाग्यो जिन्दगीको गोरिटोमा एकल यात्री भएपछि जिन्दगीको यात्रामा एकल यात्री भएपछि तिम्रै चोखु माया मागौँ मागौँ लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ लाग्यो मेरो आफ्नो बस्ती केवल उजाड हुँदै गएपछि मेरो आफ्नै बस्ती केबल उजाड हुँदै गएपछि तिम्रै सुन्दर बस्तीतिर आऊँ आउँ आउ लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ लाग्यो एकलवर एकल पिपल वरिपरि भएपछि एकलवर एकल पिपल एकल वरिपरि भएपछि चौतारीको वरपिपल चाहिँ सँगै बसौँ लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ लाग्यो फुलको सानो बेनीलाई हुर्काउन चाहेपछि फुलको सानो बेर्नालाई हुर्काउन चाहेपछि सुन्दर फुलको बगैचामा माली बनाउँ लाग्यो तिम्रै मनको मझेरेमा बसौँ बसौँ मन लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ लाग्यो तिमीलाई नै अङ्गालोमा कसौँ कसौँ मन लाग्यो आफ्नो त्यो मायालुलाई अङ्गालोमा कस्न मन लागेका कुराहरू आफ्नो जिन्दगीको गोरिटोमा आफै एकल यात्री भएर हिँड्दा आफ्नो त्यो चोखोमा आएको अङ्गालो चाहिएका कुराहरू हुँदै थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि धनबहादुर प्रजाजी पनि आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला र आगामी दिनमा पनि तपाईँको यस्तै यस्तै रचना यो समयमा रहेर चाहिँ तपाईँको वचन गर्न पाइराखौँ त्यस्तै अर्को मुक्तलाई पनि अगाडि जोड्न चाहन्छु अर्जुन सापकोटा जुन गोविन्द पुचार मोरङ हाल काठमाडौँमा हुनुहुन्छ उहाँ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो मायाको मलामी मे गए आज मेरो मायाको मलामी गए आज तिरस्कारको सलामी भए आज मेरो मायाको मलामी मे गए आज तिरस्कारको सलामी भए आज छातीमा दन्क्यो आगो कहिले ननिप्ने सपना सँगै जले छातीमा दन्क्यो आगो कहिले ननिप्ने सपना सँगै जले खरानी जै आज मेरो मायाको मलामी गए आज तिरस्कारको सलामी भए आज मेरो मायाको सलामी भए आज तिरस्कारको सलामी भए आज निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि अर्जुन सापकोटाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मुना गिरी गिरिजीको रचना छ मेरो हातमा रसौली चितवनदेखि पठाउनु भएको एउटा गजल उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु सम्झनामा अझ मिठो बात कालुको सम्झनामा अझै मिठो बात कालुको नपिएने लाग्ने कस्तो माद कालुको माद लागेका कुराहरू हुँदैछ रचनामा सम्झनामा अझ मिठो बाधकालुको नपिइने लाग्ने कस्तो माधकालुको झिस्क्याउँदा रिसाएर घुर्की लाए बसे पनि जिस्क्याउँदा रिसाएर घुर्की लाए बसे पनि मायाले नै भरिदिने जातकालुको नपिए नै लाग्ने कस्तो महाधकालुको पुरा पुरा त्यो ज्यानप्रति समर्पित भइसकेँ पुरा पुरा त्यो ज्यानप्रति समर्पित भइसके सक्ने छैन खप्न मैले बाध कालुको नपिए नै लाग्ने कस्तो महाधकालुको अङ्गालोमा बेरिएर सातेदिने कसम खदै रोई दिदा आँसु पुग्ने हात कस्तो सम्झनामा आउँदा मिठो बाहत कालुको नपिए लाग्ने कस्तो महातकालुको रे तुझ के रति मिला सु फ आयोधी बना सब थे अम्र माया पीरति हेरी इरनी सब जिब्रतोद थे धरती छाड़ो आकाश में ईर्षागरद थे ईर्षागरद थे बोक्सी आख लगो कठ बक्सी आख लागो कट आपी बनाए माया साथ में आप योगी बनाए निष्ठरी लाई माया बेठा कस्तो खोला को किनारा कस्तो खोला बर्खा बारी का दिल गुटू पाला धैरे दिन आए धीरे धैर्य दिने आए धीरे दे, सब ल माया साथ पाया हर छनाए लाई मया स्टुरीलाई माया गरी आफैलाई रोगी बनाए वास्तव त्यो मायलुलाई चाहिँ आफूले मनभित्र सजाउँदा आफ्नो त्यो मायलुको यादले त अवश्य हामीलाई सजाउँछन् है यो निकै सुन्दर गीतलाई तपाईँ माझ राखेँ सुमधुर सङ्गीतको आवाजलाई तपाईँ माझ राखेँ त्यसै रचनालाई पनि अगाडि जोडाउन चाहन्छु आनन्द श्रेष्ठजीले लेख्नुभएको ले मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु सपनामा तिमीलाई सुनेसँग रिस छ मलाई सपनामा तिमीलाई छुनेसँग रिस छ मलाई तिम्रो प्यारो अङ्गालामा अङ्गालोमा हुनेसँग रिस छ मलाई आफ्नो त्यो मायालु अर्कैको अङ्गालोमा हुँदा रिस भएका कुराहरू हुँदैछ रचनामा सपनामा तिमीलाई छुनेसँग रिस छ मलाई तिम्रो प्यारो अङ्गालोमा हुनेसँग रिस छ मलाई नझिम्क्याउ आँखा तिम्रो जुने भुइँमा झर्न सक्छ नझिम्क आँखा तिम्रो जुनै भुइँमा झर्न सक्छ झुटो आँसु खसालेर रुनेसँग रिस मलाई सपनामा तिमीलाई छुनेसँग रिच्छ मलाई छुने तिम्रो प्यारो अङ्गालोमा हुनेसँग रिसछ मलाई वास्तवमै त्यो आफ्नो मायलो कसैको अँगालोमा कस्ता आफ्नो अङ्गा कसैको अङ्गालोमा आफ्नो मायलो बसेको देख्दा रिस भएका कुराहरू हुँदैथ्यो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु सुमन मुस्कानजीले बालकुमारी कलेज नारायणघाट चितवनदेखि पठाउनु भएको रचना उहाँको गजललाई अगाडि जोड्न चाहन्छु गुलाबहरू फुल्छन् चाहनामा अचेल वास्तवमै गुलाबहरू फुल्छन् चाहनामा अचेल सर्पहरू चढ्छन् छानामा अचेल ऊ पक्कै पागल भएको हुनुपर्दछ उ पक्कै पागल भएको हुनुपर्दछ तस्विर देख्दा खालि पानामा अचेल सर्पहरू चढ्छन् छानामा अचेल हतियारा त सधैँ फरार फरारै हुन्छन् हतियारा त फरार फरारै हुन्छन् निर्दोष जनता हुन्छन् थुनामा अचेल सर्पहरू चढ्छन् छानामा अचेल पिउन त केही न केही चाहिदो रहेछ पिउन त केही न केही चाहिँ रहेछ पिउँदैछु छोडेको बहानामा अचेल सर्पहरू चढ्छन् छानामा अचेल गुलाबहरू फुल्छन् चाहनामा अचेल वास्तवमै त्यो चाहनाहरू सर्प चाहिँ छानामा चढेका कुराहरू गुलाबहरू चाहनामा फुलेका कुराहरू हुँदैथ्यो निकै सुन्दरचना यो सुन्दरचनाको लागि सुमन प्रति पनि आभारी रहे आभारी आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला भन्न चाहन्छु हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ र अन्त्यमा रहेर रहे चाहिँ रहे, तपाईँको केही रचनाहरू चाहिँ आजको पोल्टामा मेरो पोल्टभरि थिए केही वाचनहरू गर्न पाइ भ्याएन गर्न भ्याएन निकै आभारी छु तपाईँप्रति र तपाईँप्रति म क्षमा प्राप्ति छु र अब भने साताको गजल वाचन गर्नुपर्छ साताको गजल वाचन गरेर तपाईँका ती रचनाहरू अर्को हप्ता अवश्य म भाषण गर्ने आज नभ्याएका रचनाहरूलाई साताको गजलमा सहभागी बन्नुभएका केही मित्रहरूको नाममा यहाँनिर सरस्वती वाजन गर्न चाहन्छु सर्जकहरूमा हुनुहुन्छ कृष्ण सीता बाबुक सुमन, मुस्कान आनन्द सिख, अनुरागी रमेश गणेश सौगात अछुत र त्यसै गरी पनि हुनुहुन्छ अनि त्यसै कृष्ण समीप पनि हुनुहुन्छ निकै आभारी रहे तपाईँ सम्पूर्णलाई सामूहिक गजल पठाइदिनुभएको लागि सामूहिक गजलमा सहभागी बन्नुभएको लागि तपाईँ पनि आफू यदि सामूहिक गजलमा सहभागिता बन्न चाहनुहुन्छ भने तपाईँले फेसबुकमा गएर चाहिँ आफ्नो सामूहिक गजलहरू पोस्ट गर्न सक्नुहुनेछ मेरो रचना सर्च गर्नुहोला अवश्य तपाईँले त्यहाँ मेरो रचनाको फेसबुक पेज भेट्नुहुनेछ र त्यहाँ गएर चाहिँ तपाईँले आफ्नो लाइक पेजमा गएर लाइक गर्नुहोला र अवश्य पनि तपाईँका ती रचनाहरू म कहाँ आइपुग्नेछन् साताको मुक्तको लागि तपाईँ सबै सबैप्रति आभार हुँदै तपाईँका ती मुक्तहरू गजलहरू आगामी हप्तामा बाचन गर्ने बाचा सहित र प्राविधिकमा रहेर मलाई साथ हुने प्राविधिक मित्र राजप्रति सलाम प्रकट गर्दै ज जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैप्रति आभार गर्दै यसरी तपाईँको सामूहिक गजललाई वाचन गर्छु र विदा हुन्छु बिना कसुर बाँध्ने हड्गदे खोज्छ छोरो निर्दोषमाथि बज्रने छडी खोज्छ छोरो किन भाँचो भाँचिज फाल्ने हाँगो भन्दा बोल्दै किन भाँचिज फाल्ने हाँगो भन्दै बोलाउँदै अग्लो चो चितकार भित्र छोल्छ खोज्छ छोरो बिना कसुर बाँध्ने हडगदी खोज्छ छोरो बिलासी रहन सहन अग्ला ठुला महल नेता बिलासी रहन सहन अग्ला ठुला महल नेता ढिँडो खोइ हुर्किएको त्यो झुपडे खोज्छ छोरा बिना कसुर बाँध्ने हडगदी खोज्छ छोरा मौन कन कानुन स्थिर सरकार जो छ हाम्रो मौन कानुन स्थिर सरकार छ हाम्रो किन बोल्दैनन् संविधान लडी खोज्छ छोरो निर्दोषमाथि बज्रन्तछडी खोज्छ छोरो बिना कसुर बात नै हडगढी खोज्छ छोरो आगामी हप्ता पुनः तपाईँमाझ आउने नै छु बिदा हुन्छु नमस्कार ना सकने भर छत्ती में मके ग केस को दिल मार